नमस्ते नमस्ते आज पनि भेट्नको लागि कार्यक्रम अचपनको चौतारीलाई लिएर हामी उपस्थित भइसकेका छौँ चौधीमा रहेर साथ दिइराख्नु भएको छ जना नातिहरू राज त्यसै गरी राज भने अनि टौटे हाँसिरहनु भएको थियो एउटा हाम्रो नाति रिजन नाति आज नयाँ नाति जस्तो लाइरह गाडी बस्दै मुस् मुस्ति छन् चञ्चले नाति तपाईँको चञ्चले नाति रिजन घरि के गर्छ घरि के गर्छ र म पनि उपस्थित भइसकेको छु तपाईँको रमाइलो कार्यक्रम अर्पणको चौतारीमा म तपाईँको उखान टुक्काको साथी भन्न रुचाएँ राजन दिलगुरुङ रमाइलो उखान टुक्काको कार्यक्रम खेल्छौँ हामी कार्यक्रम अर्पणको चौतारीमा हुँदाखेरि अनि आउने गर्छौँ हरेक साताको आइतबार दिउँसो एक बजेको अर्पण स्याउ चार पछि करिब करिब कति बजीसम्म नाति हामी लगभग दुई बजेसम्म रहन्छौँ रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु डब्लु तपाईँले हामीलाई सुनिराख्नु भएको छ दुईवटा माध्यम रेडियो अर्पण एक सय चार ठुलो पाँचमै घाट डट रेडियो अर्पण डट कमबाट एकै साठ विश्वभर सुनिराख्नु भएको छ कार्यक्रममा चाहिँ हामी उखान तुक्कको खेल खेल्छौँ उखान टुक्कको खेल खेल्नको ला लागि दुईवटा बाटो तपाईँको लागि छुट्याएको छौँ हामीले दुईवटा बाटो भनिदेऊ बाबा शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन यो दुईवटा बाटो हुँदै आउनुहोस् हामीसँग रमाइलो खेल उखान टुक्काको खेल खेल्नुहोस् र प्रत्यक्ष सहभागी पनि हुन सक्नुहुन्छ अब प्रत्यक्ष सहभागी भएर उखान टुक्क मिलाउनु भयो भने हामीले पुरस्कारको व्यवस्था पनि गरेका थियौँ हरिरकै लागि भने र नाता नातिनी जसले चाहिँ उखान टुक्का टुक्रक्क लाएर मिलाउँछ पुरस्कारको व्यवस्था चाहिँ गरेको छ आकर्षक पुरस्कार के व्यवस्था कर मनकामना फैंसी स्टोर्स रत्नगर हाई स्कूल रोड टाँडी जहाँ तौन सकूल बोर्डिंग स्कूल का संपूर्ण जूत्ता चप्पल बैग साथे स्वदेशी तथा विदेशी रेडिमेड कपड़ा संगसंगे फैसन अनुसार रर्डर अनुसार का जूत्ता चप्पल उलब्ध कराइन रई सुज बी एफ डियर हिल सुज मकालो फुटवेयर रिभिन्न कोरियन तथा थाईलैंड जूत्ता था चप्पल था पाइन जसको लागि चाहिँ सम्पर्क गर्नुहोला सम्झिनु होला एकचोटि मनोकामना फेन्सी स्टोरलाई फोन नम्बर रहेको छ शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उना पाइटल हुनुहुन्छ रमेश लोहानी रमेश लोहानी नातिलाई सम्पर्क राख्नुहोला हजुर हामीले भनिसकेका छौँ कार्यक्रम अर्पणको चौतारीमा प्रत्यक्ष सहभागिता जनाउनु जनाउनको निमित्त अनि उखान टुक्काको रमाइलो खेल खेल्नको निमित्त तपाईँ पनि आउन सक्नुहुन्छ दुईवटा बाटो हुँदै शून्य अनि तेत्तिसको यो दुईवटा बाटोहरू आउँदै गर्नु होला हामी भने रेडियो अर्पण एक सय चार ठुलो पाँच दिने गरेर खोल्छौँ एकैछिन बिस दिन्छौँ है त ए साह्रै बिग्र्यौ बाटुली किरिम पाउडर साह्रै बिग्रेउ दुई चार बोतल रक्सी बेचि ठुल साउन सार बिग्रि हेरा दिन रातै जा रक्सी बेचे यस्तै हो दक्षि दाँस जुवा दास भनेपछि अब मान्छे बिग्रिन्छ भन्ने गीत त्यो रेडियो अर्पण एक सय चार ठुलो पाँच बिगर सालग्को बटारेर चाहिँ सुन्यो तपाईँले पनि सुन्नुभयो होला क्या त दैला दाईलाई रक्सी नखान नै आग्रह गर्दै थिएँ है अलिक किनभने यो रक्सी खाएर चाहिँ सिजमती कुट्नु हुँदा न भन्ने कुरा पनि गरे आउँछ कि यस्तो लगाएर कोही कोही मान्छे फेरि रक्सी नखाएर रक्सी खाएर श्रीमती नकुटो के हेरिँदैन भनेर नि भन्छन् हजुरबा अब भन्दा त भन्छ त अब के गर्ने अब समाजलाई चाहिँ बनाउनु छ भने चाहिँ अहिले जाँदाखेरि ट्यागौँ शिजमतीलाई चलन छोड्यो भने अब यस्तै हुन्छ हजुरबाको हालाती नहोस् फेरि हुन्छ हजुर तपाईँहरू पनि हामीसँग प्रत्यक्ष कुराकानी उखान टुकाको खेल खेल्न आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन हुँदै यति बेला कोही साथी सहभागी भइसक्नु भएको छ उहाँलाई भित्रै बोलाउ न त हजुर नाता हो कि नातिनु खै चिन्ह गाह्रो यो आँखाले पनि यो अखिल आयो पछि के हुन्छ के हुन्छ ठाउँ नै गाह्रो ल भित्रै आउनुहोस् हजुर नमस्कार खै नमस्तेकार त गऱ्यो हो धोका त खुल्दैछ आउनुहोस् है भित्रै नमस्ते ल रिजन किन उतै रोकिराखेको यतै पठाइदिनुहोस् त खै मेरो नाति हो कि नातिनी उननौ भित्रै आऊ आबाोका खु राखेछ हजुरबाले है त भित्रै आऊ रिजन रिजनसँगै केही कुराकानी भइराखेको जस्तो छ आज हजुरबालाई निकै ह्यान्सम ह्यान्सम देखिनु भएको छ किन हो ऐ आफ न आफमा हजुरबा यो मैले लगाउने बेलामा तपाईँले रेबन चस्मा ए रेवन चसमा लगाएपछि अझ के भए के के भयो यहाँसम्म आयो के चौतारीसम्म आइपुग्दा लिजा नातिने पनि चिनेन भने मलाई त्यो ढोकाबाटै सरल भित्र थियो त कुन चाहिँ छिटो आइसो बढ्दै थियो भने लिजा मानन्द राम्रो एकदम के छ गाउँ भने त कहाँ हजुर आउँदैछ छक्कबाट एकछिन त ल कोही साथी फेरि आइसक्नु भएको क्या र भित्रै आउनुहोस् बोलाउँछौँ है ढोका खुल्ला आउनुहोस् आउनुहोस् भित्रै तपाईँको साथी कि बाबा पानी परे घामी परेमले बेमान गर्छ कि जगानीमा है रामचन्द्रले बेमान गर्ने विचार त छैन होला नि रामचन्द्र त्यो गीत अलिक सानो गरिदिनु पर्यो फिल्ल सानो गरिदिनु पर्यो भनेर यहाँ आग्रह आइराखेको छ है अहिले कस्तो अलिक कम कम गराउँदै हुनुहुन्छ यता अनि रामचन्द्रजी सुनिराख्नु भएको छ के अरे के छ तपाईँको हालखबर ठ्याक्कै कार्यक्रम पनि आयो तपाईँको फोन पनि लागिहाल्यो कति भाग्यमानी है सुरुमै आउनु पाउने है बाग्यमानी नभएर कसको भाग्यमानिन्छ नि भाग्यमानी भइस नाति भनेको काम लाग्दैन फेरि हो अनि कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ है तपाईँको लागि एउटा उखान टुक्का राख्नै पर्ने हुन्छ हामी उखान टुक्काको आधी अंश चाहिँ हामी भन्छौँ आध्या अंश तपाईँले भन्नुपर्ने हुन्छ हौ त नातिलाई चाहिँ हामी पछाडिबाट अगाडिबाट दुईटा एउटा सोध्छौँ नातिलाई थाहा था था थियो नि है हजुर राजा नातिले सोध्न तमतायात गर्दैछौ यो हजुरबाको आँखा अलिकति ठम्मा नगएको छ <laughs> रेबन चस्माले गर्दा होला कालो कालो छ त्यही भएर नदेख्नुभयो देवन्मा, होला म अगाडिको भाग भन्छु रामचन्द्रजी है तपाईँले चाहिँ पछाडिको भाग भन्नुपर्छ है त अघि अघि स्याहार पछाडि चाहिँ के होला त अघि अघि स्याहार अनि बाँकी अंश तपाईँको भागमा अघि अघि स्याहार पछाडि स्याहार के स्याहार सुसार भन्ने हुन्छ नि अघि अघि स्याहार पछाडि के होला पनि दिइराखी कि अझै मेरो नातिलाई पनि आमाले स्याहार सुसार गरेको थियो नि त त्यस्तै स्याहार सुसार भन्दा खोजिरहेको के पछाडिको भए अनि कोही कोही बेलामा त्यो म लड्ने बेलामा चाहिँ बिसहार भइरहेको हुन्छ कि फेरि हजुर त्यो त भने फेरि नाती हजुर गारे पर्यो अ एकचरी फेरि भन्नु त अघि अघि शहर पछाडी चाहिँ के होला ओ गारे पर्यो औ चौकीलाई छन के रे मिलाउने, नमस्ते।, <laughs> नमस्ते है त रामचन्द्र भूषाल आउनुभएको थियो वीरेन्द्रनगरबाट पहिलो सहभागी हुनुहुन्थ्यो र पहिलो पटक उखान टुक्का राखेका थियौँ उतर मिलेको छैन यही उखान टुक्कामा तपाईँ आफ्नो उत्तर राख्न चाहनुहुन्छ इच्छा राख्नुहुन्छ भने हामीसँग प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने आउनु होला जिरो छप्पन्न पाँच तिन सय बत्तिस अनि पाँच आएर राखेको चाहिँ लाग्यो भने रमाइलो उखान टुक्काको कार्यक्रम का। हजुर गसुङको कुकुर कामी पनि जोड्छौँ यता नाता नातिनी आऊ क्यारे रमाइलो गरौँ एकैछिन चाहिँ बुढेसकाल लाग्यो मान्छेसँग भए पनि आज यो आँखा अलिकति थम्याउन गाह्रो भए त अब नि मान्छेले चिनेन कि मलाई चिनेन कालो चस्मा आँखा हजुरबालाई पनि कति सुहाएको मलाई पनि एउटा चस्मा त चाहियो नि हजुरबा अब चाहियो नि त चाहियो हौ हजुरबाको गोजीमा फेरि केही छैन एक सयको पैसा छैन राधा नाति अस्ति यहाँ पाँच सय रुपियाँ गोजीमा टक्क हालिदिएको तेइसले किनेर <laughs> चाहिँ हाल्छ चस्मा अनि चस्मा टक्क लाएर घरबाट सर्वक्क निस्केको हजुर आउने नचिनेको के हो बाबु कता वाटो के छ कर भन्दै थियो क्या त्यही अनि हटे राखे पनि के छ नाते नि भनिदिए त लास्ट टाइम त के हो के भएर नि त फेरि आज हाम्रो लिजाजीले पनि चिन्नु भएन रहेछ तपाईँलाई है उरिजन र राज पनि यस्तो घुरेर हेरिराख्नु भएको छ तपाईँलाई कस्तो हेर्छौँ देखिनु भएको हजुरबा भनेर रा। अब त्यो नाति झुन मक्कै पऱ्यो कुन चाहिँ हेर्नु के मोडल पो आइक्यो के हो हट्दै मकै पऱ्यो चस्मा आएर चाहिँ हट्दैछ नि त हुन्छ तपाईँ पनि आउन सक्नुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको बिल्कुलै रमाइलो कार्यक्रम आनन्द आउने कार्यक्रम अर्पणको चौतारीमा केही बेर सुसाउनु होला, होला र तपाईँले यहाँ आएर उखान टुक्काको उत्तर मिलाउनु भएको खण्डमा तपाईँलाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ मनोकामना फेन्सीमा रहेको छ तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइनुका सँगसँगै स्काई सुज बिय डियर हिल सुज मकालो फुटवेयर र विभिन्न कोरियन तथा थाइल्यान्ड जुत्ता चप्पल पाइने एक मात्र ठाउँ मनकामना फेन्सी स्टोर फोन नम्बर रहेको छ जिरो पाँच बैसठी तिन सय सन्ताउन्न र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे नाति यो नम्बरमा फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुन्छ रमेश लोहनी लोहनीसँग कुराकानी गरेर यदि बेला भने कार्यक्रम अर्पणको चौतारीमा तपाईँको लागि दुईवटा बाटो शून्य छपन्न पाँच त्रिसठी र शून्य पाँच त्रिसठी भन्दै एउटा लोक भाका राख्छौँ पछि हामी केही बेर व्यावसायिक विश्राममा जानेछौँ तपाईँ फोन उठाउँदै गर्नुहोस् मोबाइल उठाउँदै गर्नुहोस् र हामी कुरा कुराकानी गर्ने प्रयत्न गर्दै गर्नु होला यति बेला भने तपाईँको लागि राख्दछौँ मन लागेरा बाटेमा बारा फुलमा मौरी ढोल् बेला दुर्गो गलाएको पिराति छोटो तोरी भोलि बेलमा दुर्ग गलाएको पिराती छुट्यो तरी भे बेला यतातिर छोरी छोरी छोडी यतातिर छोरी छोरी नजानु उता घरखोराको फेसनको पाँच लुगा जोता मनकामाना मनकामाना फेन्सी हजारमा हाई स्कुल र टाढीको बजारमा हजुर हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज बि अफ डियर हिल सुज शिखर सुज मकालो फुटव र विभिन्न फोरेन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनकामाना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाँडी चितवन फोन नम्बर शून्य सौ सन्तावन मोबाइल नंबर अंठानब्बे चार पचास चौवालीस तीन सौ उन्नबे प्रोपाइटर रमेश लोहानी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 दिल्ली एनआस बोर्डबाट एक्जाम दिनुहोस् टियु साथै विश्व भरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल परीक्षा दिन पाइने साथै इङ्ग्लिस कोरियन जापानिज लगायतका सम्पूर्णमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि हामीलाई सम्झाउनुहोस् सम्पर्कुट मल्टिलर्निङ एकाडेमी खैर चार वर्ष अधिकारी हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बान्न छ्यालिस एक चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य चौध र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन सडसठी पुनः आधारभूत लेख तालिम सञ्चालन हुन लागिरहेको सहर जानकारी गराउँदछौ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 छोरा को बीह का जिम्मा लक्ष्मी लाई कपड़ा को जिम्मा मलाई तर भिडियो कैमेरा को जिम्मा कसलाई दिने होला चौधरी फोटो एंड भिडियो मिक्सिंग चौधरी हजूर हामीकहां शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोह में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्मिल्म बनापरे में हमीकहां संपर्क राख्होस् चौधरी चौधरी फोटो एन मिक्सिंग सेंटर 24 कोटी ठीक एक पटक सकती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 हजूर हमी कहाँ कंप्यूटर प्रविधिंदी का नाबुतल राशि अनुसार संपर्क रामचंद्र ज्वेलर्स रत्नगर दुई टाणी हाई स्कूल रोड मोबाइल अंठानब्बे चार इकवन चौवालीस चार सय सत्रह अंठानब्बे चार सतहत्तर तेरह आठ सौ पच्चीस प्रोप्राइटर रामचंद्र बेटर ब्रेकिंगजेंड इलेवेन मै स्कूटर ऑफ द इयर सम्मानित मिटल बॉडी वन टेन सी सी को वेगो स्कूटर TVS Company को racing team डे बनाये को अरु बाइक बंदा XTRAPICA प्राकर्शक लुक्स भाइको Double Dix Bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award Trapped the Apache RTR 160 CC Sवाच्पा Star City 110 CC रईको दी पेप बास पनी Sampar Ka Situ ओन तर्डी अच्छलें प्राली डीलर रत्नगर एक सौ राहतोक टाड़ी चितुवन फोन नंबर शून्य छप्पन्न पांच बैसठी शून्य तेरह पहल पटक ड्राइविंग अवार्ड प्राप्त टीबीएस बाइक बाइक को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 हमारा विशेषता बचत उच्चतम ब्याज दर दिन में जति पटकम झिक्न रा सकने सुविधा आंतरिक बाह्य रेमिटा पर्वो हिमाले यूनियन रकम निकालना देश का विभिन्न भाग में पठान सकने सुविधा घर कर्जा व्यापारी कर्जा गाड़ी कर्जा सुन कर्जा छिटो छर सुलभ ऋण लगाने सुविधा निःशुल्क एबीबीएस सेवा बैंकिंग ग्यारेटी एस एम एस बैंकिंग सेवा बैंकिंग सेवा बिहान नौ देखि पांच बजे सम् विश्व विकास बैंक लिमिटेड रत्नगर एक बकुलहर रत्नगर नगर पिका कार्यालय को आडे फोन शून् छपन्न पांच साठी चार सय नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सत्रह विश्व विश बैंक योर बैंक शत प्रतिशत का साथ कायुर्वेदिक उपचार, उपचार। जाडो छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने डाक्टर आयुर्वेद स्टेप दस केजीसम्म मोटोपन बढाउने कपाल रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड कम फ्रेम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर अनुहारको चाया पोतो डन्डी हटाउने एंजिलीप क्रीम हार जोड़नी नशा चिपी बात समस्या, तेल। समस्या, वा क्रीम। समस्या उपचार। को स्काई ब्रांड को संपूर्ण सामान पाइन संपर्क फिने सेन्टर जनपा दुई टाड़ी हंगक बजार प्रोपराइटर तारा खड़का फोन शून्ना छपन्न पांच बैसठी दुई सयासी मोबाइल अंठानब्बे चार तिरपन एक चालीस चार से फास पुनोश्च फ्री होम डिलीवरी को पनि व्यवस्था रहेको छ स्टडी इन जापान स्टडी इन जापान एडमिसन ओपन फर जनवरी जुलाई 2014 पे मनी आफ्टर वीजा नो वीजा नो चार्ज पार्ट टाइम जॉब ग्यारन्टी आवर फ्यूचर फ्री काउन्सिलिंग एन्ड प्रोसेसिङ फर स्टडी इन जापान latest symbols with audio visual with practical based language class hundred percent success in july intake test preparation class net jlpt Japanese language and culture class for a student visa depend visa or king visa school college university on your choice Education gap no problem Japan Janakula ki counselling ra processing ko bharpardo madhyam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 तपाई तपाईहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पणको चौतारी हजुर फेरि पनि स्वागत छ यो व्यावसायिक विश्रामपछि व्यवसायिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ कार्यक्रम अर्पणको चौतारीमा म तपाईँको उखान टुक्काको साथी राजन दिल गुरुङ र हजुरबाबा पनि हुनुहुन्छ हामीसँग तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि एकैसा अर्पणको चौतारी अर्पणको चौतारीमा तपाईँ पनि प्रत्यक्ष सहभागिता जनाउनको लागि इच्छा चाहना राख्नुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसय पाँच त्रिसठीको लाइन उजेता फैंस स्टोर आकर्षक पुरस्कार मनकामना फैंस स्टोर्स रत्न नगर दुई हाई स्कूल रोड डी तक बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग स्वदेश तथा विदेशमा बनेका रेडिमेड कपडा साथै फेसन अनुसार र अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ साथै स्काई सुज डियर हिल सुज मकालु फुटवर र विभिन्न किसिमका कोरियन तथा थाइल्यान्ड था था था था था था था जुत्ता चप्पल पनि पाइने एकमात्र विश्वासिलो ठाउँ मनकामना पेन्सी स्टोर्स मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे र फोन नम्बर जिरो छप्पन्न पाँच सय सन्ताउन्न प्रोभाइडर हुनुहुन्छ लोहनी लो लो नाते हुनुहुन्छ चा। नातिसँग चाहिँ कुराकानी गरेर अझै मनोकामना फेन्स स्टोरको बारेमा बुझ्नु होला जुन चाहिँ रत नगरदेखि हाई स्कुल रोडमा रहेको छ अनि नाति हजुर हजुर हजुर त्यो अस्ति कि अस्ति हाम्रो त्यो गाउँमा एकजना घटना घटेको नि त्यो एउटा कार्यक्रम भएको थियो नि त्यो कार्यक्रम एकदम केपी ओली भन्ने नेता आउनु भएको थियो अब उहाँसँग पनि कुराकानी भएको थियो क्यारे उहाँले पनि निकै राम्रो तरिकाले बोल्नु हुँदो रहेछ हजुरबाट मखबाट सुनिरहेको थियो नि यसो गर्नु पर्यो हजुरबा तपाईँको साथी पनि हुनुहुन्छ कि अब होइन र साथी पनि थियो क्यारे अनि मैले पनि अनि ल अब साथी साथी मिल्यो अरू चाहिँ गफ गा गर्नुपर्छ है भनेर चाहिँ टक्क कुरा गरेको निकै राम्रो लाग्यो हामी आजको हप्ता बोलाएर लिएर भएन कि अर्को हप्ता लेराउने आउने विचार छ के छ कसो गर्ने हो अब अर्को हप्ता चाहिँ बोलाउनु पर्ला क्या र आज त भ्याउँदैन अर्को काममा पनि जानेछ अर्को ठाउँमा सम्मेलन छ मिटिङ छ मिटिङ त पुग्नै पर्छ भनेर चाहिँ लाग्यौ क्या अर्को हप्ता चाहिँ आउँछौँ पक्कै पनि हुन्छ अर्को हप्ता चाहिँ जसरी पनि लिएर होला हाम्रा श्रोता महानुभावहरूले चाहिँ एकदम सुन्ने विचार गर्नुभएको छ तपाईँको साथीलाई चिन्ने मनसाय पनि राख्नु भएको छ प्रविधि कक्षबाट साथ दिइराख्नु भएको छ प्राविधिकद्वय रिजन राज दुईजना नातेहरू चाहिँ मख गरेर चाहिँ साथ दिइराखेको छन् हजुरबालाई पनि मनपर्ने गीतहरू पनि बढेर राखेका छन् आज यो अब नातेहरू पनि चन चलेसबाको पनि छन् भर्खरको अब यो के भन्छ पन्ध्र सोह्र वर्षको उमेर पो हो कि छन् जुल्फी हेरी कस्तो फर्का ल हजुरबा यो काठ भन्नु त अब के गर्ने अहिलेको जमानामा मान्दै मान्दैन कपाल पालेन भने हिँडो हुँदैन हडुरुबा भन्ने थर्काउँछ त अब के गर्ने अब कपाल काट बाबा कपाल काटी भनेको अब के हाले के के हाल्छन् अनि कालो सेतो सबै डले छ नि कपाल सक्दो रङ्गिया छैन के गर्छ चिन्नै गाह्रो आफ्नो नाते हो कि होइन भने चिन्नै गाह्रो आँखा ढाकिने गरी पालेको त्यो कपाल जगल चाहिँ न त्यसलाई अब जगल चाहिँ नि त नाते हो कहाँ जग्ल चाहिँ भन्थ्यो फेरि हडुरबाले जलको भने गाह्रो हुन्थ्यो नि त कुट्नु त त्यस्तो चाहिँ नगर्ला हजुर भयो कपाल पालेर हेर कति नसुहाएको हुन त पैसा पनि बचिया छ अहिले त पचास साठी कति लिएको छ त्यो सैलिनमा गएर कपाल काटेको पनि ठिकै हो अझैमा अँ के गर्ने अहिले सबै जमा महँगै महँगो महँगै महँगो यो त चिया अस्ति पाँच रुपियाँमा आउँथ्यो भनेर बिस रुपियाँ पुगिसक्यो यस्तै छ नाति हो हो भनेर मखु पर्दा छ नि रिन नाते पनि हजुर तपाईँ भर्खर मात्र रेडियो खोलिराख्नु भएको छ भने यो <laughs> कार्यक्रम अर्पणको चौतारी तपाईँ पनि प्रत्यक्ष सहभागी जनाउन चाहनुहुन्छ भने तपाईँको आफ्नो मोबाइल उठाउनुहोस् फोन उठाउनुहोस् र डायल गर्नुहोस् शून्य छप्पन्न पाँच र शून्य यो दुईवटा बाटो हुँदै आउनुहोस् रमाइलो गानी गरौँ उखान टुक्काको खेल खेलौँ यति बेला भने तपाईँको लागि भन्दा पनि म हजुरबाको लागि एउटा गीत बजाउँछु त्यो गीतमा चाहिँ हाउभाउसहित चाहिँ नाच्नु पऱ्यो हजुरबाले ल नाचौँ है त नाचौँ नाचौँ अब नाच्ने अलि भाषेन भन्दैछन् क्या अब गीत बजाउँछौँ नाच्ने ना ना ना ना गीत अब बज्नु पऱ्यो नि त फेरि हजुरबा त्यसै नाच्ने र मनपर्ने गीत पनि बजाउने हजुरबा अब फेरि पनि एकपल्ट साथीहरूलाई भनिदिऊ आकर्षक पुरस्कार जित्नको लागि इच्छा राख्नु भएको छ यदि भने फटा फटफोन लगाउनु र आउनुहोस् हजुरबा कुरा गर्नुहोस् उखान टुक्क रमाइलो खेल खेल एकैछिन जिन्दगीमा के छ त मरिलानु होइन त्यही त दुई दिनको जिन्दगी आजको दिन पनि गइसक्यो अर्को दिन के हो के हो यस्तै हो अब के गर्ने ल कोही नाता हो कि नातिनी हो नि बाहिर अघिदेखि आरू बसिरहेको छ नि के नाति भित्रै बोलाउनु पर्छ नि त हो ढोका खुल्दैछ आउनुहोस् भित्रैतिर ल हजुर नमस्कार दर्शन दर्शन दर्शन एकदम सन्चै छ नानी अहिलेसम्म बाँचेकै छ मेरो नातिनी कहाँदेखि हो प्रसादेखि फेरि कुन चाहिँ नातिनी हो चिन्ने गाह्रो निर्मला निर्मला नानी निर्मलाजी को लेडिज टेलर ल हजुर आउँदै साडी के के भन्छ चिन्नुपर्छ कि जस्तो छ है नाति बेलुका लिएर सिलाउने मात्रै तिन लाएरै सिलाइदिउँला नि त हो अहिलेको जमाना के भन्छ कुर्सी कुर्याको सिलगढी हुन्छ हुन्छ ल नातिनी कार्यक्रममा आएको छ क्या अरे एउटा उखान टुख सोधिहाल्छ नि झप्पै लाएर है त औ उखान टुक्का चाहिँ सोध्छौ हामी एउटा उखान टुक्का छ निक्कै सजिलो छ था नातिनले थाहा पाएको पनि हुनसक्छ क्या अरे सुनौ नाम एकजना साथीलाई सोधेका थियौँ त्यही सोध्ने हो कि अर्को नयाँ सोध्ने नयाँ सोध्छौँ अगाडिको भाग सोध्छौँ पछाडिको भाग नातिनले भन्नुपर्छ है नातिनीले सुनौ है त आफ्नो आदेख्ने ओहो, ओहो, अरुको आफ्नो आङ्क भैँसी नदेख्ने अब तपाईँले पछाडिको भाग चाहिँ सजिलो छ कि नातिनी हामीले गाउँ घरमा धेरै प्रयोग गर्छौँ क्या भन्नु पर्यो स्पष्टसँग भन्नु पर्यो ट्याक्क मिलाउने गरी भन्नु पर्यो नि आफ्नो आङ्गको भैँसी नदेख्ने अर्काको आङ्गको जुम्रा देख्ने ल हौ तिजन नातिको कम्प्युटरले केही भन्छ कि सोध्नुपर्छ होला एकैछिन एकचोटि फेरि भनिदिनु पर्यो नातिनी रिजानु बाबुलाई थाहा भएन त्यही नातिनीलाई ल नाति के छ विचार ल मिले कि मिलेन हौ त नातिनीको काली पड्किसक्यो नि हजुरबा सही जवाफ रे ल निर्मलाजी तपाईँले मिलाउनु भयो नि त कति जान्ने कि है तपाईँको नातिनी नातिनीहरू सिपालु छन् के सिपालु छन् अहिलेको जातिनीहरू नातिनी अल्ला ल बिस्तारै जाऊ बाबा घाम चढ्को छ बाई त ए ए छाता छ भने त ठिकै छ बिस्तारै जाऊ है बाबा भोलि अर्को चोटि भेटाउ नमस्कार निर्मला परिवार आउनु भएको थियो पर्सादेखि ट्याक्कै मिलाएर पनि जानु भएको छ नि टक्कै मिलाउनु त मिलाउँदै फेरि अर्को साथी पनि बढेर आज बसिरहनु जस्तो भित्रै बोला साथी हो किने नात नातिनीति नात नात हो भित्रै आउनु के छ नातिनी एकदम हाम्रो ठिकठाक छ क्या बाँचेको छ अहिलेसम्म होला मलाई किन्नु भएन मैले त चिनेको छु हजुरबाले चिन्नु भएको छ असी वर्ष त बुढोलाई घाम भयो अलिक आँखा नदेख्दैछ कि नातिनी दे दे दे के को छ नै अलिक एकिन ठाउँ होइन ल ए म शान्ति नातिनी पो रहेछ है लिएर टक्क लाग्यो तिनीहरू के छ खबर एकदम हजुर हजुर यस्तै हो कि अब कालो चस्मा किनेर टक्क लाएर आएको अब धेरै मान्छेले चिनेन नि हजुरबा तन्नेरी जस्तै देखिएको छ आजलाई भनेर झन् कालो चस्मा लगाउनु बुढो भएको बेलामा राजन दाईले चस्मा किनिदिएको हो म आफै लगाए लगाउँछु भनेर चाहिँ किनेको हजुरबाले भिडेर हिँड्नु भयो एकदम तन्नेरी पल्टेर हिँडिराख्नु भएको छ <laughs> चस्मा सहीलाई ला हिँड्थ्यो नि कालो चस्मा किन्न लाएको रहेछ भने यसो चेक गरेरि नाति मरि लानु के छ र भनेर नि सुहाउनु अत्यन्तै सुहाएको क्या हजुरबा हजुरबा त पर्नुभयो हुन्छ सबैको हजुरबा है हुन्छ शान्तिजी कार्यक्रम अर्फको चौतारीमा आउनु भएको छ तपाईँको लागि एउटा उखान टुक्रा राखौँ है हामी एउटा उखानुको सोध्छौँ अगाडिको भाग तपाईँ भन्नुपर्छ पछाडि है त ल राजा नातिको सोध्छ अर्काको पाए तिन माना अर्काको पाए तिन माना खोए अर्काको पाएँ तिन माना खकी भएको थियो शान्ति नानीले भनौँ टक्क मिलाएर ल अगाडीको सोच्नु है सोच्नु जमाना छै टक्क गरिदिनु टक्क त्यसरी चिटिङ गर्न पनि नपाइ होला नि त फेरि नातिनी गर्नुहोस् है हामीले भनेपछि सजिलो लाग्न सक्छ फेरि हवस् नमस्ते ल अब भन्ने कार्यक्रम अन्त अन्ततिर पनि आएको हो कि जस्तो छ है चार एक बजेर 50 मिनट गइसक्यो घडीमा चाहिँ टक्क लाएर हेर बाबा हो एक बजेर पचास मिनट गइसक्यो पक्कै पनि हामी कार्यक्रम अर्पणको चौतारी अन्त्य अन्त्यतिर आइसकेका छौँ अब भने तपाईँको फोन लिन सक्दैनौँ हामीले अब भने अब भने यसो हजुरबा आज त खै तिनजना मात्रै आउनुभयो के अरे तिनजना मात्रै आउनु भयो अब त्यति बेला यो गोला बनाउनु पर्ने झन्झट पनि रहेन हजुरबा आज एकदम एकदम गोला बनाउने झन्झट त थिएन एकैछिन गिर्सिनु त्यसपछि चाहिँ है विजेताको नाम भन्ने कि हुन्छ त्यसै गरौँ वान <laughs> इमान सेव सेवाओदीन हो भा निर्मा मया सेवाओं दी नैसे मर छो मिखना पा मरनी भाई माता भेट होने आ सकता आऊ सेव भाव दीना गाउँ न निर्मय आउँथ्यो आउँदैन यसै मर्थ्यो म भेट्न पाउँदैनौँ यस्तै यस्तै भएको राखि अब के गर्ने घेट्न नपाएपछि अब रुनु त मन लाग्थ्यो नै बेला माग्नु पर्ने बेला भइसक्यो हजुर भयो अब भने म सरसर्थे आज हामीलाई फोन गर्नु साथीहरूको नाम भन्छु वीरेन्द्रनगरबाट हुनुहुन्थ्यो रामचन्द्र भूषाल उहाँले उखान टुक्काको उत्तर दिन सक्नु भएन त्यस्तै गरी पर्साबाट आउनुभएको थियो निर्मला परियार उहाँले चाहिँ त्यहाँकै उत्तर मिलाएर जानुभएको छ र अन्त्यमा आउनुभएको थियो शान्ति लामा कुरागदेखि उहाँले पनि उत्तर मिलाउन सक्नुभएको छैन हजुर उखान टुक्क मिलाएर चाहिँ आ, बीजेता बीजेता ता भन्नुभएको छ निर्मला परियार पर्साबाट आउनुहुन्छ नातिनी बधाई छ नातिनीलाई एकपल्ट फेरि पनि धेरै धेरै बधाई छ निर्मला परियारजी तपाईँ एक साताभित्र एक हप्ताभित्र साता तपाईँको आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित हाम्रो रेडियो अर्पणको कार्यालयमा सम्पर्क राख्नु होला क्यारे आफ्नो पुरस्कार लिना थियो एक हप्ताभित्रमा आइडेन्टिटी कार्डको फोटोकपी सहित आउनु होला सुन एकचोटि बधाई दिँदै आऊ भने छुट्टिनुपर्छ नाति हुन्छ यति रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा अर्पन डट कम लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण धन्यवाद र फोन गर्नुभयो फोन गर्नुहुने तपाईँलाई पनि धन्यवाद फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्णप्रति धन्यवाद र मनोकामना पेन्सी स्टोर्सलाई हृदयदेखि आभार प्रकट गर्दै म तपाईँको खान ठुक्काको साथी तपाईँको दिलको साथी राजन दिल गुरुङ छुटिन्छु चु। अनि रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हज ए कार्यक्रम में जाना पड़ने दान दुखी इसको समाधान